वैदेशिक रोजगारीका लागि कतार पुगेका चितोन एक व्यक्तिको सड़क दुर्घटनामा परि ज्यान गएको छ कतारको राजधानी दुवामा रहेको साथिया ग्रुपमा कायरत पूर्वी चितवनको जोटपानी चार सगुन्टोलका बीस वर्षका अर्चुन गौतमको सड़क दुर्घटनामा परि ज्यान गएको हो स्थानीय समयअनुसार हिजो दिउँसो बाह्र ड्युटी सकेर कम्पनीको गाडी पर्खिरहेको समयमा विपरीत दिशाबाट आएको ल्यान्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिँदा गौतमसहित सातजनाको ज्यान गएको हो ज्यानमा तीनजना नेपाली र चारजना भारतीय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितवनकी सञ्जेत महतोले टेलिफोनमा जानकारी दिनुभएको छ घटनामा ज्यान गुमाउने नेपालीहरूमा गौतमसहित बर्दिएका आश्राम थालु र पतावरी चौधरी रहेको इम्बा स्टोर नेपाल म्यान पावर कम्पनी सामाखुसीका सञ्चालक शमशेर गुरूङले जानकारी दिनुभएको छ ज्यान गुमाउने सोही म्यान कम्पनीबाट दुई महिना अगाडि कतार पुगेका थिए नारायणगढ बजार क्षेत्रमा घरधनीले घर भाडा वृद्धि गरेको भन्दै विरोधमा अतिरेक उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष सहित जना पदाधिकारीलाई आज देउसो नारायणगढबाट प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा महासंघका केन्द्रीय अध्यक्ष हेमराज पौडेल जिल्ला अध्यक्ष प्रभा उपाध्यक्ष दुर्गा गौतमको सदस्य विष्णु कणेल सहसचिव पवित्रा जोशी लगायतका रहेका छन् नारायणगढ़को सहित चोकमा जबरजस्ती पसल बन्द गराउन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको चितवनका प्रहरी नायक उपरीक्षक अरूण पौडेल घरधनीले पच्चिसदेखि एक सय पचहत्तर प्रतिशतसम्म घर बहाल कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् सरकारले निश्चित भाडा दर निर्धारण गर्नुपर्ने बढेको भाडा दर घटाउनु पर्ने र चितवन माभि भरतपुर अगाडि गरिएको टेन्डर आह्वान खारेज हुनुपर्ने लगायतका मागमसले गरेको छ नेपाल सरकारले घर सम्बन्धी नीति नबनाउँदा घरधनीले आफू खुसीसँग मनलाग्दी भाडा लिने गरेको घर भाडामा बस्नेहरूको गुनासो रहेको छ चितवनमा करिब एघार घरबल उपभोक्ता भएको मचको आँकडा रहेको छ मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा प्रशिक्षणरत प्रहरी सहायक निरीक्षकलाई आज एक कार्यक्रमका बीच दीक्षित गरिएको छ तालिममा सहभागी एक जना मध्य एक सय दीक्षित गरिएको हो छनौट भएका तीनजना भने विभिन्न कारणवश तालिममा सहभागी नभएको केन्द्रले जनाएको छ दीक्षान्तक समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर रेगमीले मुस्कान सहितको सेवा दिन प्रहरी सहायक निरीक्षकलाई निर्देशन दिनुभएको छ प्रशिक्षणका क्रममा पुरस्कृत गरिएको छ साथै तालिममा योगदान गरिएका अन्य प्रहरी परीक्षकहरूलाई पनि सम्मान गरिएको थियो साथै दीक्षित प्रशिक्षार्थीहरूले आजै प्रमुख अतिथिबाट कार्यक्षेत्र जाने अनुमति लिएका छन् यसैबीच तालिम लिएका प्रहरी सहायक निरीक्षक दीक्षान्त समारोहमा कवाज प्रदर्शन गर्दा गर्दै व्यस्त भएका छन् चर्को घाम र शारीरिक कमजोरीका कारण कवाज गर्दा गर्दै उनीहरू व्यस भएका हुन् उनीहरूलाई प्रहरी स्वास्थ्य टोलीले आकस्मिक उपचार गरेको थियो नौल प्रासीमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ प्रासी, प्रासी सुनवल सडक खण्डको स्वाठीमा लु सात प पाँच सात सात आठ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय लालदेव कुमार छेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ पूर्वी चितवनको खैरनी नमुना गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको गाविस घोषणा गरिएको छ गाविस क्षेत्रमा स्कुल ओमेर समूहका बालकाले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोषणा गरिएको गाविसका सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष गुरूप्रसाद पौडेलले जानकारी दिनुभएको छ खैरनी उच्च माध्यमिक विद्यालयमा आज आयोजित एक समारोहका बीच गाविसका पौडेलले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोषणा गर्नुभएको हो वटा सामुदायिक विद्यालय रहेको सो गाविसमा एक हजार पाँच सय जना विद्यार्थी रहेका छन् गाविसभित्र एकवटा उच्च दुईवटा निम्न र सातवटा प्राथमिक विद्यालय रहेको स्रोत व्यक्ति सोमनाथ तिवारीले जानकारी दिनुभएको छ नगर रहेको सो गाविसमा रहेका निरीक्षर वृद्ध वृद्धलाई साक्षर बनाएर पूर्ण साक्षर गाविस घोषणा गरिने सचिव पौडेलले बताउनु छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा उद्योग वाणिज्य संघरिक ध्यक्ष कमला श्रेष्ठ खैरणी उच्च माविका प्रचार्य भरत प्रसाद पोखरेल स्रोत व्यक्ति सोमनाथ तिवारी गाउँ शिक्षा समितिका सदस्य भवानी लोहनी बुद्धिजीवी प्रेम रिमाल खैरणी उच्च माविका शिक्षक नवराज ढकाल लगायत राजनैतिक दलका प्रतिनिधिहरूले मन्तव्य व्यक्त बे गरेका थिए कार्यक्रम गाविसका सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष गुरूप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो चितोनको जगतपुर गाविसमा विपद व्यवस्थापनको पूर्व तयारी तीव्र पारिएको छ जगतपुर गाविसको पहलमा अभियानको रूपमा विपद व्यवस्थापनको कार्य जारी रहेको सचिव हरिबहादुर ढकालले जानकारी दिनुभएको छ अभियानमा जगतपुर गाविसलाई स्थानीय भूतपूर्व सैनिक समिति लगायत विभिन्न संघ संस्थाले सहयोग गरेको छ यसअघि गाविसकी पहलमा विपदको उद्धार तथा राहतका लागि रेडक्रसको नेतृत्वमा अच्छे कोष स्थापना गरिएको र पूर्व कार्यक्रमहरू भइरहेको ढकालले बताउनु छ निकट भविष्यमा गाविस का भाई परी आउने तयारी गरिएको गाविस सचिव ढकालले जानकारी दिनु भएको छ विपदका दृष्टिले जगतपुरको घैलाघारी लगायत क्षेत्र अति जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समिति चितवनले जनाएको छ सो क्षेत्रमा दुई हजार दुई हजार उन्साठी र दुई हजार साठी सालमा राप्ती नदी पस्ता घैलाबारी क्षेत्रका सातजना कु ज्यान गएको थियो भने संयौ विकास जग्गा बगरमा परिणत भएको थियो यसैबीच विपदलाई मध्यनजर गर्दै आज भरत जगतपुर एक घैलाघारीमा बाढ़ी सूचना प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ जगतपुर गाविसको आर्थिक सहयोग तथा भूतपूर्व सैनिक समिति जगतपुरको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिमा रेडक्रस चितवनका शाखा अधिकारी जगन्नाथ नेउपाले रहनु भएको थियो कार्यक्रममा बोल्ने वक्ताहरूले दुई हजार गर्दै आगामीको अपेक्षा रहेको बताएका थिए कागज जात राख्नका लागि स्थानीयलाई प्लास्टिकको झोला र विभिन्न जानकारी समेटेको पम्पलेट वितरण गरिएको थियो जगतपुर गाविसका सचिव हरिबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जीविस चितवनका सूचना अधिकार बलराम लुट भूपोसैनिक समिति जगतपुरका अध्यक्ष जितबहादुर बस्ने र केुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष विजय भुजेल लगायतले बोल्नु भएको थियो भूपू सैनिक समिति जगतपुरका सल्लाहकार संयोजक श्रीबहादुर घरतीमगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव दिलबहादुर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो अब पालुअर्पण जनावजको अर्पण जनावजमा हाम्रो प्रश्न छ यस वर्ष अधिकांश आर्थिक लक्ष्य किन अपुरै भएको होला यही पुनः योजनाको बी भ्रष्ट देशको चालासी सङ्क्रमण परिस्थिति भएर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 ट्राफिक खबरको यति बेला नारायणगढ टा बिर्गज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नारायणगढ़ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर के साथमा फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राितोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्ानब्बे पांच पचास एकसठी ती, सात सौ तिरचालीस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 अर्पण स्थानीय समाचार को साथ में एटीच्यूड मल्टीलर्निंगडेमी मैथ साइंस टेस्ट नदी कना